होइन यो गाउँ बजार सहर जतातै के अरे भङ्ल्यान्टुन दे भनेर एकदम चर्चा आयो है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 हामीले जानिया छ पहिला के र यो भनेको भन्ने बा। कुरो बुझ्नु पऱ्यो है कसलाई सोध्ने होला त बाबु है यसको बारेमा त्यो मुरली बाउ पनि आजभोलि गाउँ नै छोडेर कहाँ गए कहाँ गएँ भने त्यो मुरली बाउले चाहिँ मलाई ट्याक ट्याक सबै कुरो बताउँथे है त्यो मुराली बाउ पनि गाउँ छोडेर गएपछि चाहिँ मलाई एकदम अप्ठ्यारो परिरहेको अवस्था छ मुरली भाउ काै काै अत्तो पत्तो छैन मानिस हराएको सूचना <laughs> भनेर बोल्दैन बेर लाउन है मैले चाहिँ त्यस्तो खाले को आउँदैछ त खै ए ल यो गाउँमा डुल्ली आएको अब पण्डित बाजेकै घरमा जान्छु बुढाले कसो नभन्दैला नि त है मलाई के रहेछ भलाङटुङ डे भनेको <laughs> पण्डित भ नमस्कार नमस्कार हरे कृष्ण हरे राम मरेपछि परम नारायण नारायण नारायण नारायण नारायण बाबु लोके त कताबाट आएछ बाबु कहाँबाट हुनु नि तपाईँ त झोला झोला बोकेर हिँड्नु भएको छ नि कता हिँड्न लाउनु भयो हरे कृष्ण हरे राम मरेपछि परम नारायण नारायण बाबु आज श्री सोस्तानी भगवतीको साङ्गीताको दिन मेरो एकछिन पनि फुर्सद छैन नारायण आज माघ शुक्ल पूर्णिमा के भन्न आयो छिटो भन अरू दुई तिनवटाजना जे जमानको घरतिर जानुपर्ने छ हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण नारायण <laughs> केही होइन पण्डित भाइ तपाईँको यो व्यस्त समयलाई भड्काउने पनि मेरो उद्देश्य होइन है मेरो उद्देश्य चाहिँ के हो भन्दाखेरि <laughs> के रे यो आज रेडियोतिर पुरै भल्याङटुङ दे भल्याङटुङ दे भनेको मात्र सुन्यो है अनि यो भल्याङटुङ दे भनेको के हो यसको बारेमा बुझ्न अगे म हरे कृष्ण हरे राम मारे पछि परमधाम नरायण ना नरायण नारायण नारायण ना ना कस्तो दिमाग खान आइपुग्यो यो फेरि मेरो छेउमा अब यसलाई थाहा छैन भन्यो भने यसले बिल्ला हन्छ बरु यसलाई एउटा नै एउटा कुरो गरेर अल्झाउनु पर्छ नरायण हेर बाबु लोके यो भल्याङ्गुङ डे भन्ने बारेमा मलाई त्यति साह्रो थाहा छैन त्यसैले तैँले मेरो छोरो गोठेलाई भेट मेरो छोरो गोथेलाई भेटेपछि त्यसले सबै कुरो भनिदिन्छ भल्याङटुङ डे बारे के हो भन्ने बारेमा म चाहिँ अहिले मेरो बाबु नारायण य पण्डित बा अनि तपाईँको छोरो चाहिँ कहाँ छ त्यो चाहिँ भनेर जान्छ बुढा छोरोलाई थाहा छोरोलाई सोधौँला नि त छोरो कहाँ छ पहिला त्यो पत्ता लगाउनु पर्यो त्यति भनिदिनु भयो भने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 यो काजीको घर त यही त हो नि त हाम्रो बाउले पनि भन्न सकेन भन्ट्याङ घुन्टुङ डे भनेर के रहेछ त काजी! काजी कता गइरहेको थाहै भन्नु म त अब सोधिरहन्छ नि त अब काजीलाई काजी काैसेब आउनु भयो नि त कैसेप नमस्ते नमस्ते नमस्ते हा? जिया के, के, के को भन्टाङ भुन्टुङ डे नि भ्यालेन्टाइन डे हो मिबाट प्रेम दिवस मलाई यो सही दिवस भनेर थाहा थियो यो प्रेम प्रेम हो येरे येरे को को मेरो ला हो कसरी चुप, कुरा कुरा के कुरा गर्ने तेरो कुरा गरेकै शैली भएन अनि हेर बाबु प्रेम दिवस भनेको प्रेमीले प्रेमिकालाई प्रेमिकाले प्रेमीलाई प्रेम प्रस्ताव राख्ने दिन हो अझ यो दिनमा गिफ्ट पनि आदान प्रदान हुन्छ गिफ्ट पनि आदान प्रदान हुन्छ भइगयो त त्यसो भने अब प्रेम व्यक्त गर्छु नि त म पनि अब म त अब गरिरहन्छ तपाईँको छोरीलाई हेर बाबु मेरो छोरीलाई प्रेम प्रस्ताव त राख्थेस् होला नि तैँले तो तर के गर्नु आफ्नो चारवटा सन्तान चारवटै भाले भाले भनेपछि त छोरी नै छैन नि तिदी नखा जाकै घरमा बुझ्नु आएको है ए गोथे तैँले बताइदिन्छस् मलाई के हो यो भलाङटुङटे भनेको भयो अन्त आफूले त थाहा नै कालिसाबले सोधियो आफू त मै नि त मरे पनि बताउँदिन मलाई कामले नहुल्नु भने त झ्याली चाहिँ नगर तैले बताउनु नि छैन काजी साह नमस्कार नमस्कार नमस्कार पुगे फेरी आईपुगे मैं नजी साहब फिर स्थानीय चुनाव में उठन पड़ी प त्यति बेला फेरी मरे नि भोट हालिदिनँ है मैले त ए पक पक बजार बित्यासै पार्ने हौ <laughs> ल भन्नुहोस् के हो यो भल्याङटुङ डे भनेको ए बाबु भलिङटुङ डे होइन प्रेम दिवस अब <laughs> प्रेम दिवस रे कष्ट अचम्मको कुरा थापाइस् थाहा पाएँ नि त अङ्ग्रेजीमा भेलेन्टाइन डे नेपालीमा प्रेम दिवस हेर ल जाने भए भन्नु त आजको दिनमा के गरिन्छ होला नि त आजको दिनमा त प्रेम आदान प्रदान गरिन्छ नि त प्रेमीले आइडिया लगाएर जाने नि मैले पनि हो त धन्यवाद है म चाहिँ अब प्रेम आदान प्रदान गर्न हिँडे है तपाईँ पनि राम्रोसँग बस्नु होला है काजी साहब ल ल तिमीहरू दुइटै नमुना जाओ मेरो यहाँ आफ्नो टन्नै काम छ लमस्कार नमस्कार नमस्कार नमस्कार अब चाहिँ केटोले आइडिया लगायो है प्रेरम साट्ने रहेछ सबभन्दा पहिला कोसँग प्रेरम साटो त खै भो यो बिरालो पो रहेछ भने या बिरालोसँगै प्रेरेम साटिन्छ आफू त हेलो बिरालो <laughs> अङ्ग्रेजी नै बिरालोले नेपाली बुझ्छ कि बुझ्दैन फेरि जहिले नि माउ माउ गरेर अङ्ग्रेजी बोलिरह हुन्छ हेलो बिरालो तस तलाई मेरा एकदम धेरै प्रेम छ है आबो यसले आफ्नै भाषाबाट भन्यो होला है लफङ्गो रहेछ आबो के भन्छ यो नचाहिने कुरा गर्छ के लखम् लखम्ब हुनु नि म फेरि तैँ होलास् नि लखम्ब बिरालोसँग प्रेम साथी होइन नि त प्रेम दिवसमा भो <laughs> यो कुरो त सोध्नै बिर्सेछु भने काजी साहबलाई अब गर सोधौँ भने फेरि बुडा रिसाउला कोसँग हो त बाबा प्रेम साट्ने भन्न त भन्दिनँ नि त म मले त नभन्नु भने त अब मर्ने पनि भन्दिनँ म त अहिले त साह्रो न्यु खोजा हो यहाँ चाहिँ गर्ने होला त खै ए थाह पाएँ थाहा पाएँ था पक्कै पनि पशु चौपाईसँगै साट्ने हुनुपर्छ है कि यहाँ अगाडि एउटा खसी रहेछ यही खसीसँग प्रेम साटिदिन्छु म त हेलो खसी <laughs> कस्तो राम्रोसँग जवाब फर्कायो भने साँच्ची यसले त अङ्ग्रेजी पो बोल्छ क्या अरे है ल भन त अप्रिल पछि के आउँछ <laughs> ठ्याक्कै जाने ठ्याक्कै जान्यो <laughs> खसीले बोल्नु रहेछ नि लोके त्यो खसीले कसरी बोल्यो फेरि एकति बोलाएर सुनाइदिए त टिरिक चाहिन्छ बाबु टिरिक ठक्कै बोल्छ यसले नभन्द खसी जुनभन्दा पहिला के आउँछ ठक्कै मिलायो ठक्कै मिलायो भने देखि अचम्म हुन्छ मजामा अहिले प्रेरम साट्न जानिनुहोस् क्या गोथे प्रेरेम गऱ्यो भने पो प्रेम पाइन्छ त बाबा जाने छैन क्या बरु प्रेम बास्मा पर्सेसँग साट्ने नै होइन अब केसँग साट्ने भन्दा त बाबै केटीसँग साट्नु पर्छ नि त अब केटीसँग पो रहेछ भने थाह थिएन छि खसी हुँदा जा भन्नै म त खसी भेडा बाख्रा भैँसी राँगो सबैसँग बिरेम साटिनँ भनेर ल हिँड गथेँ केटीसँगै साथ्ने भए त म तँलाई लैहाल्छु नि कस्ता राम्रा राम्रा नारीहरू चिनाएको मैले बाबै ल हिँड मर्सँग है के भन्छ अङ्ग्रेजीमा हलो मि lovely lovely roaro and talentless so... <laughs> lord everyone dai harche mal jeti gar ta mal tha chhaudai chha asau nai television ma yo prakatik patrakar ma siriko ta herlai bididai chha tesari aajs bibhinna hasti hasti haruko prem ko kura chai ani sundai chhau hana ani aaja maile dherai hasti haru lai yo is <laughs> studio ma bula gayo chhu hana aaja s hamro odadsi bar hununcha hana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 परास्नको लागि धन्यवाद छ नातिलाई अब यो प्रेरम दिवसमा प्रेरम सम्झिनु पर्दाखेरि चाहिँ सबैभन्दा त्यो पहिलो प्रेरम चाहिँ मलाई बडो मिठो झल्कना आउँछ क्या अब हुन्छ त्यति बेला होइन जस्तो यो प्रेरम दिवस मनाउने चलन त त्यति साह्रो थिएन हाम्रो पाहाडतिर उनी चाहिँ बिहानै पन्ध्रबाट क्का माटोको गाउरी लिएर आउँथ्यो नि बिचरा अनि म चाहिँ कतिखेर चाहिँ त्यो देहन पाइएला भन्दिनँ हँस्याङ फस्याङ हँस्याङ भस्याङ गर्दै आउँदै भो नभन्नु लाज म त नाति नातिनाले सुन्यो भने के भन्न दिए बाउ म भन्नुहोस् त नभनु के हजुर भाइमा यो चाहिँ वास्तवमा फिलिङ सेयर गर्नु मात्रै खोजेको के तपाईँको बेलामा के चाहिँ भएको छ त्यो चाहिँ बताइदिनुहोस् क्या तपाईँले ओहो साढे एघार पऱ्यो है नाति तिमीले त्यही हो अब त्यसरी चाहिँ अब परेर भेट हुन्थ्यो कहिलेकाहीँ अब पछि चाहिँ खासै अब हामीले त प्रेम भनेर भन्नुको नि डरायो पछि चाहिँ हाम्रो चाहिँ बुवाहरूले कसरी हुन्छ अब कसरी थाहा पाउनु भएको छ त्यसपछि गरेर मागेर मागे विवाह गरेको चाहिँ हो क्या मेरो प्रेम त त्यस्तो खासै इतिहासकै नाम लेखाउने खालको छैन है एस लटेक्छ हजुरबाको कुरो सुन्यो होइन दोस्रो चरणमा हजुरबासँग फेरि आउँला होइन यति बेला चाहिँ म चाहिँ नाके हौलदारसँग चाहिँ सेयर से गर्न चाहन्छु ना? होइन नाकेजी तपाईँलाई स्वागत छ होइन तपाईँको त्यो पहिलो प्रेम चाहिँ सेयर गरिदिनुहोस् के कवि सु भन्नु हौ भाइ पैसा हौ सबभन्दा पहिला चाहिँ धन्यवाद छ यो प्रश्नको लागि त्यस्तो बेलामा भयो जति बेला आकाशमा झमझमझमझम पानी परे पनि असिना झरिसकेको थिएन उनले मलाई मन पराए पनि मलाई उनी मन परिसकेको थिएन सुन्नुहोस् है भन्दैछु सायरमा मेरो प्रेम त्यति बेला भयो जति बेला आकाशबाट झमझम पानी परे पनि असिना झरिसकेको थिएन उनले मलाई मनपराए पनि मलाई उनी मन परिसकेको थिएन उनी नजिकै आइन म ड्युटीमा थिएँ त्यसैले मैले भने ड्युटी कडा छ त्यसैले मैले भने ड्युटी कडा छ अनि परपर छ उनीहरू होइन भने आफू पुलिस मान्छे नुहु नपाएको कति दिनमा डुम्नु कडला भनेको मुत्तुकै पिओस् भै भने त त्यसपछि फेरि दोस्रो दिन त्यही गाउँमा ड्युटी गएको ड्युटी जाँदाखेरि फेरि पनि मेरो ड्युटी र उनी ड्युटी एकैचोटि भेट हुने आज भेट भयो भोलि भेट भयो पर्सी भेट भयो त्यसपछि त मलाई पनि त्यो रोपले जलाउनु जलायो मेरो मनभित्रैबाट अलिअलि भए पनि उनको लागि माया पलायो भोलिपल्टबाट त यहाँ उसैले मलाई चलायो अब के गर्ने त्यसपछि त जतिखेर पनि उनीलाई मात्रै देखौँ देखौँ लाग्ने उनीलाई मात्रै भेटौँ भेटौँ लाग्ने उनीको तस्बिर मात्र हेरौँ हेरौँ लाग्ने अनि उनीलाई लभ ले लेटर केरों केरों के रौँ केौँ लाग्ने त्यसपछि के गरौँ के गरौँ भो साह्रै गाह्रो भयो अनि आर इन्सपेक्टर कृष्ण साहबलाई बिन्ती चढाएँ इन्सपेक्टर साहब हजुरको त घरबार भइसक्यो मेरो त घरबार पनि छैन एउटै नानी साह्रै मन परेछ उनको रूपले मलाई गर्नु पर्या छ लाउन साह गइदिनु पर्यो माग्न भनेर मात्रै के भने हाम्रो इन्सपेक्टर कृष्ण साहले हाँस्दै हाँस्दै भन्नुभयो त्यसपछि त म पछि लाग्दै लाग्दै लाग्दै लाग्दै गएँ पछि लाग्दै गइसकेपछि इन्सपेक्टर साहबले यो जवान दार एकदम तगडा एकदम तगडा छ यसलाई छोरी दिनेको तालुमा आलु फल्यो मात्रै के भनिदिएका थिए केटीको माउको पनि बिचरा कपाल झरेर सबै तालु तालु भएर छ अब कपाल उमार्न सके रहेनछन् अब यो तालुमा आलु फला भनेर उसले पनि छोरी दिइहाले झ्याम्पैसँगले बिहा भइहाल्यो बिहा भएको महिनामा ज्याठो छोरो जन्मियो त्यसपछि एउटा त्यसपछि अर्को चाहिँ नि कति महिना भयो त्यसपछि फेरि अर्को एउटा पनि जन्मियो दुइटा जन्मिने बित्तिकै परिवार नियोजन पनि गरे त्यसपछि त्यो बालबच्चा हुर्काउँदै हुर्काउँदै हुर्काउँदै मात्रै के गएको थिए फेरि ड्युटी सरुवा भयो अर्को नानी पनि मलाई अलिअलि मन पराउन थाल्यो सुन्नुहोस् आ प्रेमको कुरो भन्नुहोस् भने के तपाईँको त नाली बेली कथा नसुनोस् न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 होइन प्रेम कुरा है अनि भन्छु नि त भनि तै मैले नमस्ते गरिस भाउ टिभीमा लाइभ गइरहेको छु त भन्नु भएन नि है लाइभ पो होइन तपाईँले मैले नमस्ते गर्नुभयो आज सुरुमै नमस्तो तपाईँलाई त मेरो प्रेम त्यति बेला भयो जति बेला चाहिँ उनीहरू भेट भयो है केटी त पछि लाग्छ नि त त्यति बेला त्यति बेला ल परिहाल्यो नि लभै गरेर बाजै बाजा मिल्दै बुझ्यौ तिमीले धेरै गरेन त्यति बेला धेरैजना अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम हसाउने चौतारी एकैछिनको विश्राम पछि कार्यक्रमको बाँकी अंश लिएर पुनः आउनेछौ रेडियो अर्पण सँगै होला रेडियो विश्रामपछि पुनः स्वागत छ अहिले तपाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा कार्यक्रम हँसाउने चौतारी सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ कार्यक्रमको बाँकी अंश वेलकम यो नेता प्रेम रेकर्ड आवाज प्ले सम्झना गर्दाखेरि प्रेम चाहिँ राम्रोसँग गर्नुपर्छ होइन आफ्नो घर परिवारसँग आफ्नो अगाडि बढ्नुपर्छ कमरेड अभिवादन धन्यवाद अब जुन यो प्रेम दिवसको कुरा छ अब वास्तवमै यो चाहिँ हाम्रो सबै सबैजनाले एक्लै अर्कालाई सबैलाई प्रेम गर्ने राष्ट्रलाई प्रेम गर्ने यति गरियो भने चाहिँ यो सार्थक पक्कै पनि हुन्छ अब यहाँ त मान्छेहरू आफै मात्र पद लिन खोज्ने आफै मात्र अगाडि बढ्न खोज्ने मै लाउँ मै खाऊ, सुख सहेलामा मोज मै भन्ने यो बेलामा चाहिँ अलिकति चाहिँ हाम्रो वरिष्ठ बन्न खोज्ने नेताजीहरूले पनि प्रेमको कुरालाई अलिकति बुझ्नु पर्ला अनि यसो हाम्रो पनि हामीलाई पनि कसैले प्रेम गरेदेखि अब कुनै दिन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 मुन समय सापेक्ष अगड़ी बढ़ोस भारती को नाम लिदे। काम लेताजी सहमति तोड़ आज प्रेम दिवस को दिन में वर्तमान अरे प्रेम को बहुत ठूल भाई प्रेम को राेम से बोलो प्रेम से खेम से, से बाचौ तो सब भला तगत भला, भला हाँ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 अब यसलाई दिदी बिरे साँच यो त ओडाध्यक्ष भएकै नातिनीलाई चाहिँ केही फरक पर्दैन ओडाध्यक्ष न बाउपट्टिको नआमापट्टिको त्यसको नाम चाहिँ के थियो भने कस्तो बिर्सेँ के स्मृति कि के मिर्ति हो क्यारे <laughs> प्रेम स्मृति <laughs> <क्या वान नी? laughs> मिस्टर ह्यान्सम लोकेलाई चिनायो होला नि होइन सबैले चिनेछु भन्थ्यो वास्तवमा कुरा के भन्दाखेरि नि स्मृति <laughs> आजको दिनमा चाहिँ मलाई अब तेरो नभनिदिए नि हुन्थ्यो तै पनि ठिकै छ चल्छ माया गर्ने मान्छेले हो क्या यो त तर ममा चल्ने भनेकै प्रेममा हो है <laughs> यो हातको देखि छौ नि मेरो है <laughs> गुलाबको फुल कि गुलाबको फुल वास्तवमा <laughs> के लायो भन्दाखेरि मलाई चाहिँ आज प्रेम दिवस रहेछ है ऐ काजी साहबले नि बताउनु भयो अनि यो प्रेम दिवसमा चाहिँ प्रस्ताव राख्नुपर्छ अरे के बाई त्यही भएर मैले त तिमीलाई नै प्रस्ताव राख्ने विचार गरेँ भने के छ त विचार अहिले तेरो घरमा दिदी बहिनी छैनन् कि क्या हो के कुरा गरेको आउ दिदी बहिनी त छन् नि तर के गर्नु आफ्नो श्रीमती छैन के होइन त मलाई के भन्न खोजेको मैले कुरै बुझिनँ कि मैले श्रीमती भन्न खोजेँ होइन क्या फेरि तिमीलाई नि श्रीमती पनि खुब रहर लाग जस्तो छ श्रीमती चाहिँ भन्न खोजेकै होइन है बरु मेरो सानो सानो बच्चाको बरु आमा बनाउने विचारमा चाहिँ हो ल फै कुरो भनेको यस्तासँग के कुरा गरिरहनु मतलब बरु इसको हातमा रहेको रोजको फुल चाहिँ राम्रो रहेछ बरु लिएर जानुपर्छ क्या हो अनि तैले मलाई रोज दिना खोजेको होइन लिए बरु म लिएर जान्छु रोज चाहिँ म ल ल लिएँ ल अनि <laughs> यो यो यो राज माई। माई। माई यो सारा बन्धन आफ्नो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 यस्तो हुनुभन्दा त म त बरु जिन्दगी पनि प्रेरम गर्दिनँ भिड्छु आफ्नै घरतिर के हेर्ने यस्तो माछा मारेरै मेरो जिन्दगी जाने भयो क्या यसो आज चाहिँ प्रेम दिवस कसैलाई प्रेम प्रस्ताव हान्नु पाए पनि हुन्थ्यो आफ्नो पनि बिहे भइहाल्छ कि होइन कसलाई प्रस्ताव हान्नु त होइन यो माछा मार्दा मार्दा आफै खेल आइसक्यो यसो सफा गरेर जानु पऱ्यो माछा स्कुलतिर होइन स्कुल त बन्द पो रहेछ त होइन यहाँको मास्टरी बस्ने चाहिँ कहाँ रहेछ नि ए नानीलाई सोध्नु पऱ्यो ए नानी यो मास्टर घर कता हो <laughs> अनि यो नानी तेवानी तेवानी नमस्कार। नमस्कार, नमस्कार। ना, हो कि बाबु हो छुट्याउनै गाह्रो हो बेका जानी साहब त आगामै बस्नु भएको रहेछ हेर्नुहोस् मास्टर आज त म ठुलो सल्लाह गर्नु आएको छु कस्तो सल्लाह हो कतै त्यो पनि घर भएको छैन अब म माछा मारेर पालिहाल्छु अब तपाईँले पढाएर त्यही भएर प्रेम दिवसको दिनमा यसो सम्बन्ध सुरु गरौ कि भनेर आएको राम, राम राम राम राम राम राम यो सुन्नुभन्दा पहिला मेरो कान किन फुटेन होइन के कुरा गरे तपाईँले यस्तो अब जहाँ पाए त्यहीँ अनि जो पाएँ त्यहीसँग प्रेम गर्दै हिँड्छ जस्तो लाग्छ यो मास्टरले पनि जो पायो त्यहीसँग प्रेम गर्छ त झन् त्यो माछा पाल्ने सँगै जुन त्यसको अध्यक्ष भाषु मान्छे हो तपाईँलाई त हेर्नुहोस् आफ्नो हेरेर पो कुरा गर्नुपर्छ होइन स्वार्थ रहितको प्रेम सुरु गर्ने प्रेम भन्दैमा विवाह गर्ने प्रेम गर्ने होइन एउटा दाजु बहिनीको काका भतिजीको यो मास्टर नै रहेछ निजा बाप यो सबै कुरा सुनिसकेपछि अन्त्यमा हाम्रो चिफ अतिथि हजुरबाऊलाई सुन्न चाहन्छु नभन्नु हजुरबा प्रेम दिवस प्रति तपाईँको अन्त्यमा निर्णय के निस्कियो